टनकपुर विवाद दुई हजार अडचालिस साल मङ्सिरमा भारत सरकारको निमन्त्रणामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलाले भारत भ्रमण गर्नुभयो त्यहाँ प्रधानमन्त्रीले भारतीय सरकारसँग टनकपुर सन्धि गर्नुभयो यसका साथै बुढी लगायतका नदीहरूको अध्ययन गर्ने विषयमा पनि सहमति भयो भन्ने समेत सुनियो दिल्लीमा टनकपुर सन्धि गर्दा भारतका त्यस प्रधानमन्त्री पिभी नरसिंह रावले कोइरालाले भनेका थिएरे तपाईँहरूको संविधानमा त यस्तो सन्धि गर्दा संसदबाट अनुमोदन गराउनुपर्छ भन्ने प्रावधान छ अरे नि कुरा के हो अनि गिजाप्रसाद कोरेडाले आफूसँग गएका कानुन सचिवलाई सोधेका थिएरे के होइन यी सबै त हामी मिलाइहाल्छौँ हजुरले गरेको निर्णयको कसले विरोध गर्छ कानुन सचिवले भनेछन् मलाई थाहा छैन ग्रिजाप्रसाद कोरेडाले उनको भनाइका आधारमै सन्धि गर्नुभयो वा पूर्व तयारी थियो तर त्यही मिलाएर होला टनकपुर सन्धिलाई साझेदारी भनियो कस्तो समझदारी टनकपुरका विषयमा सहमति गर्ने कार्यान्वयन गर्न मिति पनि तोक्ने अनि यसलाई समझदारी भन्ने भने अब सन्धि केलाई भन्ने अब त हरेक कुरा समझदारी भन्यो लागू गर्यो संविधानको धारा एक सय छब्बिस छल्यो र संसदलाई व्यवस्था गर्यो गिरिजाप्रसाद कोइरेलाको यो कार्यले संविधानको ठाडो उल्लङ्घन भयो यस्तो गम्भीर राष्ट्रलाई नोक्सान पुर्याउने काम दिल्लीमा गरेर आएको हुनाले संसदको दोस्रो अधिवेशनमा टनकपुरको कुरा गम्भीर रूपमा उठ्यो हामीले दिल्लीमा भएका टनकपुर लगायत अन्य नदिनालाका विषयमा के कस्तो सन्देश समझदारी भएका छन् सदरमा पेस गर्नुपर्छ भनेर माग गर्यो हरेक दिन संसदको बैठकको सुरुमा नै यो कुरा राख्यौँ तर सरकारले कानमा तेल हालेर बसेजस्तो गरी वास्ता नै गर्दैनथ्यो सरकार टसमस नभएपछि मैले एमाले संसदीय दलको सचिवका हैसियतले संसदमा स्थगनको प्रस्ताव राखेँ कुनै गम्भीर विषयमा तत्काल छलफल गर्नु भने संसदमा स्थगनको प्रस्ताव ल्याउने व्यवस्था हुन्छ स्थगनको प्रस्ताव संसदमा पेश भएपछि त्यस दिनको कार्यसूचीमा राखिएका एजेन्डा स्थगित गरेर यस विषयमा छलफल गरियोस् भनेर संसदमा राखिने प्रस्ताव हो त्यो टनकपुर सन्धिको ऐतिहासिक पृष्ठभूमिका बारेमा पनि यहाँ उल्लेख गर्न प्रासङ्गिक हुन्छ सन् उन्नाइस सय चारमा नेपालका तत्कालीन श्रीतिन चन्द्रशमशेरसँग ब्रिटिस इन्डियाले सारदा ब्यारेज बनाउने प्रस्ताव राख्यो नेपालका दुईवटा नदी पूर्वमा मेची र पश्चिममा महाकाली यी दुई नदीहरू नेपालका सीमा नदी हुन् वा अन्तर्राष्ट्रिय नदी हुन् सीमा नदी अन्तर्राष्ट्रिय नदी भएको हुँदा पानीको उपयोगमा दुवै देशको समान अधिकार लाग्छ यिनमा कुनै काम गर्दा दुवै देशको सहमतिबाट गर्नुपर्ने हुन्छ भारतीयहरूले शारदा नदी भन्छन् भने हामी महाकाली भन्छौँ बेलायत सरकारले प्रस्ताव गरेको शारदा ब्यारेज भनेकै महाकाली नदीमा बनाउने ब्यारेज हो चन्द्र शमशेरले स्वीकृति दिएर सारदा ब्यारेज बनाउन नेपालतिरको 28 एकड भूभाग भारत सरकारलाई दियो त्यसको साटो भारतले हामीलाई त्यति नै जग्गा दिने प्रस्ताव गर्यो तर नेपालले त्यो जग्गा कहाँ के पायो अझै ठेगान लागेको छैन महाकाली पूर्वको जग्गा भारतलाई दिएपछि त्यो ठाउँमा नदी पूर्व र पश्चिम दुवैतिर भारतको अधिकार भयो र ब्रिटिस इन्डियाले शारदा ब्यारेज बनायो अब शारदा ब्यारेज भारतको एक्लो ब्यारेज भयो त्यहाँको खोलाको दुवैतिरको जग्गा भारतको भयो यस्तो राष्ट्रघाती सन्धि गरियो पछि भारतले नेपाललाई सिँचाइ गर्न भनेर शारदा ब्यारेजबाट केही पानी दिने भयो त्यही पानीबाट महाकाली सिँचाइ योजना चलेको यसरी चन्द्र शमशेरले अङ्ग्रेजलाई खुसी पार्न राष्ट्रघात गरेर रा शारदा ब्यारेज भारतलाई दिए महाकालीमा यो पहिलो राष्ट्रघात थियो त्यसपछि भारत सरकारले पञ्चायतकालमा नेपालमा जनविरोधी सरकार भएको मौका पारि टनकपुर पावर हाउस बनायो यो पावर हाउसमा हा। महाकालीको पानी लगेर बिजुली निकाल्यो नेपाललाई त्यो पावर हाउस बनाउँदा सोधिएन नेपालको समेत हक लाग्ने महाकाली नदीको पानीमा एकलौटी गर्यो यो नेपालका लागि दोस्रो नोक्सानदायी कुरा थियो महाकाली नदीलाई त भारतीय सरकारले आफ्नो भित्रको नदी, नदी जस्तो व्यवहार गर्न थाल्यो त्यसपछि पूर्वी एरुलक्स बन्ड बनाइयो 500 मिटर लामो एरुलक्स बन्ड नेपालको सिमानाभित्र महाकाली नदीको पूर्वपट्टि बनाइयो यही पूर्वपट्टि एरोलक्स बन्ड बनाउने सन्धि नै गिरिजाप्रसाद कोरेलाले गरेको सन्धि हो यो पूर्वी एरोलक्स बन्ड बनाउने उद्देश्य के थियो भने पश्चिममा भारतको बाँध छँदै थियो पूर्वमा नेपालको सिमानाभित्र यो बाँध बनाएर महाकालीको पानी सोहोरेर टनकपुर ब्यारेजमा लाने र त्यहाँबाट टनकपुर पावर हाउसमा पुराइत्यस पावर हाउसबाट पूर्ण क्षमतामा विद्युत निकाल्नका लागि यो बाँध बनाइएको थियो त्यो बाँध यसरी बनाइएको थियो कि वर्षायामा पनि पानी, पानी कतैबाट बाहिर जान नपाओस् सबै पानीलाई सोहोरेर टनकपुर ब्यारेजमा पुर्याउने बिजुली निकाल्ने र टनकपुर ब्यारेजबाट पानी ब्यारेज ब्यारेज लगेर भारतीय जमिन सिंचाई गर्न पूर्वी एरोक्स बन्ड बनाइएको थियो यस बाँधका विषयमा गिरिजाप्रसाद कोरेलासँग सम्झे गर्दा भारतलाई एउटा अर्को फाइदा पनि हुन्थ्यो चन्द्र शमशेरले गरेको शारदा ब्यारेज सन्धिको अनुमोदन हुन्थ्यो नेपाललाई नसुदी बनाएको टनकपुर पावर हाउस र रा टनकपुर ब्यारेजको पनि अनुमोदन हुन्थ्यो र आजसम्म भएका सबै कुराको अनुमोदन हुन्थ्यो महाकाली नदी हरेक किसिमले भारतको नदी हुने गरी भएको टनकपुर सन्धिले त समस्या बनाउने नै भयो त्यसैले मैले स्थगनको प्रस्ताव राखेको थिएँ दिनको दस बजेभन्दा अगाडि स्थगन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि त्यो स्थगन प्रस्तावमा छलफल गरेर मतदानद्वारा त्यस विषयमा निर्णय गरेपछि मात्र संसदको आफ्नो दैनिक कार्यसूचीको काम अगाडि बढाउने प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था छ मैले राखेको स्थगन प्रस्तावको छलफलको पालो आज आउँछ भोलि आउँछ भनेर बाटो हेऱ्यो तर सभामुखले छलफलमा ल्याउँदै ल्याउनु भएन त्यसपछि बाध्य भएर हामीले सदन बहिष्कार गऱ्यौँ त्यसरी सदनमा नाराबाजी गरेर सरकार कानमा तेल हालेर बस्यौँ उसले सुन्दै सुनेन हामीले बेलमा गएर नाराबाजी गऱ्यौँ तै पनि सरकारले सुनेन त्यसपछि अब के गर्ने भन्ने स्वाभाविक प्रश्न खडा भयो मनमोहन अधिकारी मदन भण्डारी जीवराज आश्रित माधव नेपाल र सीपी मैनाले उपस्थित रहेको पलिटबिरू बैठकमा मैले टनकपुर अत्यन्त गम्भीर मुद्दा हो हामीले अत्यन्त कडा कारवाही गर्नुपर्छ र यसका लागि रोस्टम कब्जा गरी नारा लगाउनुपर्छ संसदीय अभ्यासमा यो विरोध उच्च स्तरको हुनेछ अब यही अभ्यास गरौँ भनेर प्रस्ताव राखेँ सबै नेताहरू खुसी हुनुभयो रोस्टम कब्जा गर्न को जाने भनेर छलफल गर्दा मैले नौजवान साथीहरू जानु राम्रो हुन्छ भनेर राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेँ मनमोनजीले यस्तो गर्ने हो भने भरतमोहन नै जानुपर्छ भन्नुभयो उहाँले भनेपछि सबैले मान्ने कुरा भइहाल्यो मैले योजना बनाएँ र नेता कमरेडहरूलाई जानकारी गराए 2048 हजार अडचालिस चैत्र सोह्र गति रोस्टम कब्जा गर्ने भयौँ त्यस दिनको प्रतिनिधि सभाको बैठक सुरु भयो सामान्य रूपमा संसद चल्दै गरेको अवस्थामा हामीले फेरि टनकपुरको मुद्दा र स्थगन प्रस्तावको कुरा उठायौँ त्यसैमा सत्तापक्ष र हामीबीच आरोप प्रत्यारोप चल्न थाल्यो त्यो मौका छोपेर म आफ्नो सिटमा निस्केर एक गएर रोस्टममा उभिन पुगेँ मैले त्यहाँबाट टनकपुर सन्धिबाट संविधानको अवहेरना भएको छ राष्ट्रलाई नोक्सान भएको छ यो नेपाली जनतालाई स्वीकार्य हुँदैन भन्ने छोटो मन्तव्य दिएँ के गरेको सभामुखले भन्दै हुनुहुन्थ्यो सत्तापक्ष अवाग थियो मैले सभामुखसँग अनुमति नलिकनै रोस्टमबाट बोलिरहेको थिएँ अप्रत्याशित र अनौठो कुरा भइरहेको थियो मैले आफ्नो छोटो मन्तव्य सकेर नारा लगाउन थालेँ संविधान बेच्न पाइँदैन देश बेच्न पाइँदैन मेरो यो नारामा साथ दिन एमालेका अध्यक्ष महासचिव लगायतका सांसदहरू आफ्नो सिटबाट उठ्नुभयो र नारा घन्काउन थाल्नु त्यसपछि संसद भवन संविधान मिच्न पाइँदैन देश मिच्न पाइँदैन भन्ने नाराले गुन्जायमान हुन थाल्यो सभामुखले रोक्नुहोस् रोक्नुहोस् माननीय सदस्य भरतमोहन अधिकारी आफ्नो सिटमा गएर बसिदिनुहोस् भनिरहनु भएको थियो मैले नारा लगाइरहेको थिएँ अनि मैले राधाकृष्ण मैनालीले आउनुहोस् भनेर इसारा इस गरेँ उहाँ पनि नारा लगाउन आइपुग्नुभयो त्यसपछि ल्यामणी पोखरेल पनि मिसिन आउनुभयो त्यसै गरी भीमबहादुर श्रेष्ठ डिल्लीबहादुर महत पनि आउनुभयो हाम्रा सांसदहरूले निरन्तर नारा लगाइरहेका थिए सदनमा साढे सात घण्टा लामो नारा लाग्दा सभामुखले आफ्नो कुर्सीमा बसेर हेरिरहनु भएको थियो काङ्ग्रेसका मन्त्री र सांसदहरू अवाग थिए यस नाराबाजीले देश फरिने हलचल ल्यायो कतिले हामीलाई संसदीय आचरण नजान्ने कम्युनिष्टहरू भनेर विरोध पनि गरे सर्वोच्च अदालतका पूर्व न्यायाधीश विश्वनाथ उपाध्यायले हामीलाई गज्जब गर्नुभयो भन्नुभयो मदन भण्डारीले त संसदमै भन्नुभयो प्रतिपक्षले यो विरोध जुन प्रकारले अभिव्यक्त गर्यो यसलाई प्रशंसा गर्दै दे सारा देशवासीले धन्यवाद दिनुपर्छ पार्टीका पोलिट ब्युरो सदस्य जिवराज आश्रित सांसद हुनुहुन्थेन हामीले संसदमा गरेको यो विरोधको उहाँले निकै प्रशंसा गर्नुभयो केही दिनपछि अमेरिकी राजदूत जुलिया चाङ ब्लकले मलाई आफ्नो निवासमा भएको एउटा पार्टीमा निमन्त्रणा गरेकी थिइन् तपाईँ त सिटबाटै उफ्रिएर रोस्टममा नारा लगाउन पुग्नुभयो अरे उनले भनिन् सिटबाट उफ्रिएर गएको त होइन हिँडेरै रोस्टममा पुगेको हो मैले भने सबै राजदूतावासहरूमा समेत यस घटनाले सन्सनी बच्चाएको रहेछ हाम्रो यो नाराबाजीले सरकार गल्यो र पर्सिपल्ट अठार गते टनकपुरका विषयमा मैले प्रस्तुत गरेको स्थगन प्रस्ताव प्रस्तुत भयो स्थगन प्रस्ताव प्रस्तुत गर्दै मैले माथि उल्लेख गरेका कुरा सविस्तार राखेँ यो गम्भीर प्रश्न हो यसले एकातिर हाम्रो संविधानको ठाडो उल्लङ्घन गरेको छ भने अर्कोतिर राष्ट्रियतामा ठुलो चोट पुर्याएको छ दुई हजार छयालिस सालको जनआन्दोलनबाट निर्माण भएको संविधान त्यसले बनाएको संसद र जनताले बनाएका सांसद हुँदा पनि यसरी राष्ट्रिय हितलाई तिलाञ्जली दिइन्छ भने यो त अन्याय भयो अब सत्तामा टेक्न दिल्ली दौडने परम्परा बन्द गर्नुहोस् र नेपाली जनताको विश्वास जित्ने परम्परा सुरु गर्नुहोस् मैले भने नेपाली काङ्ग्रेसको बहुमत छँदै थियो हाम्रो स्थगन प्रस्ताव मतदानबाट पराजित गरियो संविधान को रक्षा और राष्ट्रीय हित को सवाल में कांग्रेस को रवैया का कारण हमने संसद बहिष्कार ग्यौट टनकपुर को संघर्ष जारी रहे। चारबाम पार्टी ने टनकपुर लगात का विषय में विरोध प्रदर्शन गये उपत्य बंद आयोजना सड़क में प्रतिपक्षी सांसद जुलूस निकल्यों प्रधानमंत्री भारत भ्रमण का अवसर में संपन्न भाग संधि समझदारी संबंधी कागजात अध्ययन तथा छानबीन करी प्रतिवेदन पेश कर उपसमुख महंत ठाकुर के अध्यक्षता सदस्य विशेष समिति बनो हामी विशेष समितिका साथीहरू टनकपुरको स्थलगत अध्ययन गर्न गयौँ त्यो बाँधमाथि नै हामी एक घन्टा घुम्यौँ सारदा ब्यारेज र टनकपुर पावर हाउस हेऱ्यौँ हाम्रोतिरको महाकाली सिंचाई आयोजना हेऱ्यौँ हामीले दिएको पानी एकदमै कम रहेछ हाम्रो मूल काम पूर्वी एरोलक्स बन्ड हेर्नु थियो त्यसरी हामीले त्यसलाई राम्ररी हेऱ्यौँ त्यहाँ हामीसँग जलस्रोत राज्य जलस्रोत मन्त्रालयका सचिव डाइरेक्टर र इन्जिनियरहरू थिए हामीले नक्सा समेत लिएर गएका थियौँ भारतका सम्बन्धित हाकिम इन्जिनियरहरूको ठुलै समूह आएको थियो एरुलक्स बन्ड हेर्दै गरेको अवस्थामा मैले एकजना नेपाली जलस्रोतविद इन्जिनियरलाई सोधेँ यो बाँध भारतीयहरूले सोझै पश्चिम ठाडो नबनाएर किन पूर्वतिर मोडेर यहाँसम्म ल्याएका होलान् उनले जवाफ थिए वर्षायाममा महाकालीको पानी निकै आउने र यसले महेन्द्रनगर बजारलाई समेत नोक्सान गर्ने हुनाले महेन्द्रनगरको रक्षा गर्न यसरी पूर्वसम्म बाँधलाई लगिएको हो मलाई किनकिन हाम्रा ती इन्जिनियरको भनाइ ठिक लागेन हाम्रो महेन्द्रनगरको रक्षा गर्न भारतीयहरूले किन बाँध बाँध्थे मेरो जिज्ञासा मेटिएको थिएन मैले भारतीय इन्जिनियरलाई मेरो एउटा जिज्ञासा समाधान गरिदिनुहोस् न भने मैले पहिला सोधे जस्तै पूर्वी एरोलक्स वनका बारेमा सोधे। उनले बहुतै सोजो जवाब दिए हामीले धेरै वर्ष महाकालीको जल प्रवाहलाई अध्ययन गरेर ठम्ब्याएको यो एउटा यस्तो बिन्दु हो जहाँ बाँध हामी महाकालीको अधिकतम पानी जम्मा गर्न सक्छौँ अनि त्यो पानी टनकपुर ब्यारेज हुँदै पावर हाउसमा पुर्याउन सकिन्छ अधिकतम पानी पावर हाउसमा लैजान यो बिन्दु ठिक भएकाले यहाँ बाँध मलाई उनले दिएको उत्तर चित्त बुझ्यो मलाई लाग्यो भारतीय इन्जिनियरले बौद्धिक इमान्दारी देखाएर सत्य कुरा भने तर आफ्नो देशको इन्जिनियरले राष्ट्रलाई नोक्सान भएको कुरामा आँखा चिम्लेर एउटा जिम्मेवार सांसदलाई ढाँटे महाकाली पश्चिम किनारा र पूर्वी एरोलक्स बन्डको बिचमा महाकाली नदी बग्ने क्षेत्रकै बिचमा एउटा टापु जस्तै झाडी भएको क्षेत्र रहेछ जहाँ मानिसहरू पिकनिकका लागि जाने गर्दा यो पूर्वी एरोलक्स बन्ड बनेपछि त्यो पनि डुब्ने स्थिति रहेछ मैले आफैले आफ्नो राष्ट्रलाई नोक्सान हुने कुरा देखेर आएँ हामीले उठाउँदै आएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि पनि भयो सर्वोच्च अदालतले महाकाली समझदारी नभएर सन्धि भएको फैसला गर्यो र संविधान बमोजिम संसदबाट अनुमोदित हुनुपर्ने राय दियो